कृति सम्भको शुक्रबारको श्रृङ्खलामा हामी विगत नौ सातादेखि कमल प्रसाद गेवालीको पुस्तक कर्मको वाचन सुन्दै आएका छौ आज पनि हामीले कर्म पुस्तक लिएर आएका छौं र यसको नौं श्रृंखला आजको प्रस्तुतिमा वाचन हुनेछ आठौं श्रृंखलासम्म हामीले सुन्यौं लेखक जो गुल्मीको एउटा गाउँबाट आएका थिए उनले जापानको भ्रमण गरे र जापानको प्रगति देखेर लोभिएर फर्के त्यसै मलेसियाको भ्रमण पनि गरे अब अगाडि के हुन्छ त सुनौ कर्मको नौ श्रृङ्खला पृष्ठ एक सय सडसठीबाट मैले विदेश यात्रा जापानबाट शुरू गरेको थिएँ आफूमा अनुभव र ज्ञानको दायरा फराकिलो बनाउँदै गएको थिएँ किस्ट ब्याङ्कमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि भित्राएर ब्याङ्कलाई प्रतिस्पर्धी बनाउनु त छँदै थियो म शैक्षिक संस्थाहरूमा समेत नजिक रहेको हुँदा शिक्षण संस्थाको गुणस्तर उकास्नु पनि मेरो धर्म थियो मेरा लागि व्यवसाय र शिक्षा क्षेत्र चुम्बकका विपरीत पूर्व थिए सधैँ एकअर्कामा टाँसिन चाहन्थे म आफू आबद्ध आप शैक्षिक संस्थाको गुणस्तर विकास गर्न पनि विदेश त यसै क्रममा केही अमेरिकाको भर्जिनिया प्राविधिक विश्वविद्यालयसँग सम्बन्धन कायम गर्ने कुरा भयो सोही योजना अनुसार म दुई हजार साठी सालमा अमेरिका गएको थिएँ भर्जिनियामा दाई देवीराम गेवाली हुनुहुन्थ्यो उहाँको सहयोगको अपेक्षासहित म भर्जिनिया पुगेँ साथमा गौरी र दाई भाउजू शेखर र शान्त अर्याल हुनुहुन्थ्यो यो मेरो पहिलो अमेरिका यात्रा थियो नेपालबाट जाँदा हामी वासिङटन डीसीमा झऱ्यौँ हामी त्यहाँ पुग्दा हाम्रो सामान आइपुगेको थिएन एयरपोर्ट इन्चार्जसँग बुझ्दा सामान बैङ्ककमै छुटेको रहेछ हामी चार घन्टासम्म सामान कुरेर बस्यौँ तर आएन बर्जिनिया जाने जहाज पनि छुटिसकेको थियो मलाई जहाज छुटेको भन्दा सामानको चिन्ता थियो अन्तमा एयरपोर्ट इन्चार्जले सामान हाम्रो गन्तव्यमै ल्याइदिने बाचा गर्यो हाम्रो अन्तिम गन्तव्य टेक्सास थियो तर मैले इन्चार्जलाई लस भेगस स्थित दाई लक्ष्मी गेवालीको घरको ठेगाना दिएर सामान पुर्याइदिन आग्रह गरेँ पुछका दिन अमेरिका को जाडो पचाउन हामीलाई निकै कठिन भयो हामीले बाक्ला कपडा सुटकेसमै कोचेका थियौँ दुई दिनपछि मात्र हाम्रो सामान हात लाग्यो एकसरो कपडामा मुटु कमाउने पुसका दुई दिन काट्न हामीलाई दुई वर्ष जस्तै भयो अमेरिकाको उच्चतम विकास कल्पनाभन्दा बाहिरको थियो मैले आजसम्म यो देशलाई शक्तिशाली र ध्वंसको पर्याय ठानेको थिएँ तर ज्ञान र विवेकको प्रयोगले अत्याधुनिक विकास गरेर अमेरिकाले अर्को परिचय बनाइसकेको रहेछ अमेरिकाका विशाल सहर देखेर म चकित परे संसारमा यति ठुला पनि सहर हुँदा रहेछन् एउटै देशमा एक राज्यदेखि अर्कोमा समय नै फरक हुँदो रहेछ यो देख्दा मलाई त पृथ्वीको नयाँ लोकमा आएज भयो आदिकवि भानुभक्त आचार्य पटक कान्तिपुर आएजै उनका लागि कान्तिपुर र मेरा लागि अमेरिका उस्तै भयो कान्तिपुर आउँदा यसको सौन्दर्य उनले वर्णन गरेका थिए चपला आवलाहरू एक सुरमा कुनकेशीको शिरमा हिँडनयाँ सखिली कन वरिपरि अमरावती कान्तिपुरी नगरी फरक यति थियो भानुभक्तले चाहिँ कविता सिर्जना गर्ने मेरो क्षमता थिएन लस भेगसमा विमानस्थलमै ठुल्ठुला क्यासिनो रहेछन् त्यो त्यहाँको अर्को आश्चर्य थियो एउटा क्यासिनोको एउटा भागबाट अर्कोमा जान रेल चढ्नुपर्ने विमानस्थलबाटै वैधानिक रूपमा जुवा सुरु हुँदो रहेछ जुवा खेल्नेहरूको भिडै लाग्दो रहेछ मान्छे विलासिताका लागि यतिसम्म मरिमेट्दो रहेछ अमेरिकाको यो चरम विलासिता मलाई आठौँ आश्चर्य लाग्यो यो आधुनिक विकास र मान्छेको उच्च प्रतिव्यक्ति आएको प्रतिफल पनि थियो कोई मं काम में डटे थे कोई आनंद रसातल में मग्न थे दुनिया अपने थियो, मंत्र अनुकूलता में आपूला प्रयोग थे हमी वाशिंगटन डीसी अमेरिकी राष्ट्रपति बस्ने व्हाइट हाउस हेर लालाहित हमी में शक्तिशाली देश का राष्ट्रपति को निवास और जीवनशैली जाने उत्सुकता लग्यो उनको निवास स्थान को जानकारी पी छक्क पर्यं शक्तिशाली तथा विशाल राष्ट्रका राष्ट्रपतिको जीवनशैली सर्वसाधारणको जस्तै साधारण र सामान्य आवासमा भिद्दो रहेछ नेपालमा भने पदको दुरूपयोग गरी राजनीतिक नेताहरू राज्यको ढुकुटी रित्याउनमा लाग्ने गर्छन् नेताहरू मन्त्री भइसकेपछि चरम विलासितामा भोग्न पनि पछि पर्दैनन् सत्तामा जाने जो कोहीले सरल जीवनशैली अप्नाएर जनताप्रति पूर्ण उत्तरदायी भइदिए नेपाल पनि विकसित देशहरूभन्दा कम हुन्थेन भन्ने मलाई लागिरह्यो न्यूयर्क का टोपी खस्ने गगनचुम्बी मलह हेदा मेरा आंखे तिरमिराए तैंह को स्टैच्यू अफ लिबर्टी निके लोभलाद्दी सन दुई हजार एक में कोसमा बीन लादेन को आपराधिक संगठन ने ध्वस्त पारे वोल्ड ट्रेड टावर अमेरिका ने पुनः निर्माण करं चरम विलासिता और तीव्र वििकस को, को गति एक साथ अग बढ़ टेक्सा में मैं आईमेक्स थिएटर देखे यो पनि मेरो लागि अनौठो वस्तु थियो थी। थिएटर देखेर म साह्रै लोभिएँ नेपालमा यस्तै थिएटर चलाउन सके शिक्षामा नयाँ आयाम थपिन्थ्यो मैले राजेन्द्र साक्यलाई आइमएक्स थिएटर चलाउने सल्लाह पनि दिएँ उहाँ धेरै पहिलेदेखि सिनेमा व्यवसायमा लाग्नुभएको थियो यस व्यवसायमा उहाँलाई राम्रो ज्ञान पनि थियो तर उहाँले यसमा त्यति चासो देखाउनु यसमा ठुलो लगानी लाग्छ अनुभव नभएको व्यवसायमा हात हाल्नु हुँदैन भन्दै पन्चिनु असम्भवलाई सम्भव बनाउनुपर्छ भन्दा राजेन्द्र सर सहमत हुनु उत्साह र जाँगर बिना संसारमा कुनै चिज प्राप्त गर्न सकिँदैन उहाँले जाँगर र उत्साह दुवै देखाउनु त्यो त्यत्तिकै बेफाकमा हावामा उड्यो केही वर्षपछि अर्कै के कम्पनीले सिटी सेन्टरमै सोही थिएटर ल्याएर चलाएछ मलाई त्यो देखेर थक्थकी लाग्यो अमेरिका पुगेपछि मैले एकपटक जापान सम्झेँ जापान प्राविधिक विकासले चुलिएको थियो तर त्यहाँ मानवता थिएन अरूलाई सहयोग गर्नुपर्छ भन्ने भावना नै थिएन र आज पर्यन्त त्यो रहिरहेको छ जापानीहरू बढी प्राविधिक बन्दै गए प्रविधिका कारण मानवीय सहयोगको खाँचो नपरेको पनि हुनसक्छ यद्यपि उनीहरू बढी यान्त्रिक हुँदै गए त्यहाँ कसैले कसैलाई नठक्ने र सहयोग पनि नगर्ने नयाँ संस्कारको विकास भइसकेको थियो अमेरिका एउटा विस्तारवादी देश हो विकसित एवं शक्तिशाली भइकन त्यहाँ जापानमा जस्तो मानवीय कठोरता मैले महसुस गरिनँ अमेरिकालाई चुलिदो शक्तिको धाक थियो यसैको आडमा कमजोर देशमाथि हमला गरेर तहस पारेका धेरै नमुना थिए र छन् उसले जापान को वििकासेत रोकना खोजे थी तर सींगो राष्ट्र को शक्ति बिर्सा अमेरिकी बड़ी संवेदनशीशल थे प्रजातांत्रिक प्रणाली में नीति र काून अनुसार चलेगा उन्ष्ट्रीय वििकस में गोलबद्ध थे तैं जीवनशैली सदाचारपूर्ण और शिष्ट थी मूल हूँ भक्तिगत कमंड देखिए म किस्ट बैंक नबंद दोसों पटक अमेरिका गए थे यह पटक को उद्देश्य किस्ट को व्यावसायिक विस्तार कर स ब्याङ्क विस्तारै आधुनिक बन्दै थियो म यही सिलसिलामा सिङ्गापुर गएको थिएँ राजनीतिक पार्टीका नेताहरू संयौँ पटक नेपाललाई दस वर्षमा सिङ्गापुरको नहुने भाषण गर्थे र त्यहाँको विकासको गति पछ्याउने ल्याकत कसैमा थिएन ममा सिङ्गापुरको विकास पछ्याउने कौतुहलता जागेको थियो चीनबाट छुट्टिएर स्वतन्त्र भएपछि सिङ्गापुरले विकासमा छलाङ मारेको रहेछ त्यहाँका सरहरू पानी परेपछि खुलेको आकाश सफा र कञ्चन थिए सड़कहरू पानीले धोए झै चिल्ला र चम्किला थिए सिङ्गापुरलाई अनुशासनको उद्गम थलो माने पनि हुने रहेछ अनुशासित र कर्मशील भएकै यो देश विश्वको नमूना भनेको रहेछ सिङ्गापुरमा सन् उन्नाइस सय अस्सीको दशकमा प्रधानमन्त्री भएका लिक्वान युग नै त्यहाँका विकासका योजनाकार थिए देशलाई स्वर्ग बनाउन लिक्वानको नीति र विकासप्रतिको अठोट नै थियो कुनै समय मलेसियाबाट लखेटिएका सिङ्गापुरवासी आज संसारमै सम्पन्नमा गनिन्छन् त्यहाँ कसैले कसैलाई झुक्क्याउँदैन ठग्दैन र दुर्व्यवहार गर्दैन यो उनीहरूको महत्त्ता थियो सिङ्गापुरवासी गौ प्राणी चाहिँ लाग्थे हामी नेपाली भने विकास र अनुशासनको उल्टो गतिमा कुदिरहेका थियौँ र छौँ मलाई फेरि पनि नेपालकै चिन्ता हुन्थ्यो नेपालमा जस्तो प्राकृतिक सुन्दरता र सम्भावना कति देखिएन तर बाँदरले नरिवल नचिने चाहिँ हामी देश चिनिरहेका थिएनौँ पछिल्ला वर्षहरूमा देशको अवस्था अझ बिग्रँदै गएको थियो र छ हामी सम्पन्न हुँदाहुँदै पनि दशकौँदेखि गरिबीको खाडलमा भाँसिँदैछौँ यसलाई हामी अबुझ बनेर स्वीकार्न बाँध्दैछौँ नेपालीले दुर्गति भोग्नु कुनै विदेशीको शक्तिले होइन यहाँका राजनीतिक दल र सत्ता हाँक्नेहरूको कुबुद्धि परिणामले हो मेरो बैङ्क रोजगारको आकर्षक थलो बनोस् म बारम्बार यही संकल्प दोहोऱ्याइरहन्थे बैङ्क मात्र होइन यो समूह नै रोजगारको बलियो सम्भावना होस् यसका लागि किष्ट समूहकै दायरा फराकिलो बनाउनु थियो यही सिलसिला में दुई हजार चीन गएको तिर चीन गए थे हमी सोलहवा वित्त कंपनी का कार्यकारी प्रमुख थी हमीर का उड़ी लगत जहाज में खराबी महसूस करहाज आकाश को उचाई नाप्ते घरी स्वाटे तल झर थो एक्काशी इसको असंतुलित भो कहीं अति उाई में पुग्त तो कहीं स्वाटे तल झो हमी निके आत्तीय अब सबक एवटे चान होने भाई वेर मुटु काटे कोहोर झाई बुद्रुक बुद्रुक उफ्री रहे थो मोरी आकाशमा जान फाल् रहे मेरा बाकी लक्ष्य और उद्देश्य अधूर होने भे जीवन ये निके बेरसम आकाश चिमले रश्वर समझे जाने का भगवान का शिरोप दोहराई तेराई तलर माथि हूँ उड़े जहाज धेरे पच बैंक विमानस्थल में अवतरण करो बांचर मन डुक्क भो मैं जुनी फिर अनुभूति करें जिंदगी अर्क जन्म लियेज भो जहाज दुर्घटना क्षेत्र का, का बुद्धिजीवी को लीला तई सको लामो समयसम समय यह यो क्षेत्र योग्य व्यक्ति का अभाव बैंकिंग वििकस दशकों पछाड़ी धक्के सक्यो बैंक जहाज संगाई का उड़ो चीन पुगे मेरे मन हल्का भो चीन को बैंकिंग विस उत्तर आधुनिकता फड़को यो देश विश्व अर्थतन्त्रमा नयाँ धारस मात्र अघि बढ्दै थियो पछिल्लो दशकमा विश्व मानचित्रमा नवधनाड्ड्य राष्ट्रहरूमध्ये चीन अग्रपंक्तिमा थियो <स्थारी> चीनले औद्योगिक क्षेत्रमा अमेरिका जापान जस्ता शक्ति राष्ट्रलाई उछिन्दै थियो विश्वमा कम्युनिष्ट देशका रूपमा चीनले जति विकास गरेको थियो त्यो अन्य कम्युनिष्ट देशमा देखिएन रुस भियतनाम कम्बोडिया जर्मनी लगायत का देश में कम्युनिस्ट शासन पतन हो, हो ती देश अल्पविकसित दर्जा में झर रख चीन भाष को उत्कृष्ट नमुना भैं थी म दुईपटकसम बेजिंग रंघाई गए त्यां चीनी कम्युनिस्ट पार्टी का नायक तथ जनवादी क्रांति का योजनाकार मओ चितुंग योगदान खास देखिए उनको क्रांति रक्तपातपूर्ण मे चीनमा सन् उन्नाइस सय साठी र सत्तरीको दशकमा नयाँ जनवादी आन्दोलन महान अग्रगामी छलाङ र महान सर्वहारा सांस्कृतिक क्रान्ति भए माओ चितुमले शुरू गरेका यी कुनै पनि क्रान्तिहरू आर्थिक विकासका आधार थिएन माओको क्रान्तिकाल र शासनकालमा चीनको आर्थिक विकास ध्वस्त भएको थियो चुनिया जनताले रक्तपातपूर्ण युद्धको त्रासदी भोग्नु परेको थियो चुनिया कम्युनिष्ट पार्टीमा माओकालमा लिउ साओ ची पेङते हुई र तेङ सियाओपिङ सुधारवादी धारका नेतामा चिनिएका थिए यी नेतालाई क्रान्तिको विरूद्ध आवाज उठाएकोमा माओले कारवाही पनि गरेका थिए उनीहरू अर्थ व्यवस्थाका पक्षपाती थिए समाजवाद कायम गर्न आर्थिक तथा प्राविधिक विकासमा जोड़ दिएका थिए यो समाजवादी विचारमाथि माओले मा निरन्तर दमन गरेका थिए मानिसहरू भोकमरी कुपोषण र अभावले मरिरहेका थिए सन् उन्नाइस सय सत्तरीपछि माओ वृद्ध हुँदै गएपछि उनले नोकरसा संयन्त्रका रूपमा रहेको नयाँ जनवादी प्रणालीमा सामान्य परिवर्तन मात्र गर्न सके ग्रामीण र सहरी क्षेत्रमा केही फर फेरबदल भयो बिस्तारै श्रम सबै कुरा हो भन्ने विचार चीनव्यापी बनाइयो शिक्षा र स्वास्थ्यमा केही सुधार हुन थाल्यो माओको शासनकालको पछिल्लो नौ महिनामा अठार सय किलोमिटर रेल लाइन विस्तार भयो चीनको इतिहासमा माओले गरेको विकासको काम यही भयो सन् उन्नाइस सय से छयत्तर सेप्टेम्बर नौमा वर्षको उमेरमा माओको मृत्यु भयो माओको मृत्युपछि चिनियाँ सत्तामा सुधारवादी तथा पुँजावादी पुँजीवादी नेता तेङ सिया आए उनी नै चीनको योजनाबद्ध विकासका प्रमुख सूत्रधार भने आर्थिक विकासका पूर्वाधार करिब सकिएको अवस्था थियो तेङले पुँजीवादी सिद्धान्तले मात्र अर्थतन्त्रको विकास हुन्छ भन्ने मान्यता अघि सारे जनताको मन जित्दै अब उनी राष्ट्र जब उनी राष्ट्रपति बने तब विकासको उज्यालो बल्न थाल्यो तेङले कम्युनिस्ट शासनमा खुला र उदार अर्थव्यवस्था लगाले सन् उन्नाइस सय दशकबाट तेङकै रणनीतिका कारण चीनले आर्थिक विकासमा विश्वस्तरका रेकर्ड कायम गर्दै गयो देशमा विदेशी लगानीलाई ढोका खुला गरियो आन्तरिक स्वा स्रोतको समुचित परिचालन गरियो स्वदेशी उत्पादनको निर्यात बढ्दै गयो चीनको विकासले विस्तारै छलाङ मार्दै गयो चीनमा कैयन चीन चिनिया बुद्धिजीवीले भने चीनको आगजको विकास माओ चेतुङको क्रान्तिको प्रतिफल होइन माओको क्रान्तिले त दुःख अभाव र मृत्युबाहेक केही दिएन सत्तामा तेङको उदयपछि चिनिया जनताले परिवर्तनको घाम देख्न पाएका हुन् म दुई हजार चौसठी साल में सार्क व्यावसायिक नेतृत्व को सम्मेलन में भाग लिने श्रीलंका गए थे सात में तत्कालीन अध्यक्ष राजेन्द्र साकेक समिति का सदस्य ज्ञानबाहादुर जीशी हूं दुई दिन व्यावसायिक सम्मेलन सको हमें तैंका मुख्य पर्यटक स्थल योजना बनाये मेरे दिमाग में एक्कासी रायण को कथ सार अवतरित भैं कथा बाल्यकाली सुंद आए शहर झरे कथा को सार टिविजन को पर्दा में भी हेरे थे कथा में राम र रावणला नायक रखलनायक रा, का रूप में थियो। यो कथा बड़ो रोचक तथा रहस्यमय थी म इसको तथ्य खोजने कौतूहलता को जाग्यो रायण में रावणला राक्षस को उपमा दी को थी रामला भगवान को उसको अंत्य करक निति राम को जन्म भौराणिक कथ थी शक्तिशाली लंकापति नरेश रावण ने सीताहरण करे उन फिर्ता लम ने हजारों बादर सेना को सहयोग में लंका में लङ्कामा भीषण युद्ध चलेको थियो रावणपुत्र मेघनाथको बाणले मूर्छ परेका लक्ष्मणलाई बचाउन हनुमान सञ्जीवनी बुटी खोज्न उडे बुटी नचिनेपछि हनुमानले पुरै द्रोणाचल पर्वत नै हतकेलामा उठाएर ल्याएका थिए मलाई त्रेतायुगको त्यो कथाको अवशेष कलियुगमा पनि छ लाग्यो हनुमानले हातमा उठाएर ल्याएको द्रोणाचल पर्वत हेर्न म व्याकुल भएँ हनुमानको पुरुषार्थ केमा रहेछ भन्ने जान्ने जिज्ञासा पनि बढ्यो मैले नै गाइडलाई भनेँ हामीलाई हनुमानले सञ्जीवनी बुटीका लागि उडाएर ल्याएको द्रोणाचल पर्वत घुमाइदिनुहोस् मेरो बोली सकेकै थिएन गाइड हमी माथि अरिंगाल से खनियो, उसको बोली ते बुझिए तर तथानाम गाली मैं सजीलें अन्न करें आश्चर्यचकित भे बुझा कुरो अर्क रहे आम हिंदू सुंदर हे आमायण को कथ श्रीलंका में ठीक उल्टो रहे त्यां रावण को पूजा होद रायण का पुरुषोत्तम राम यहां का मन को दृष्टि में कमजोर रविवेकी रहे दस टावके रावण बुद्धिमान रवकशील रा रहे कोलम्बो सहरका एक व्यक्तिले भने दस टाउका भएको रावण दस मान्छे बराबरको बुद्धि भएको हो रामको भन्दा दस गुणा बढी बुद्धि भएको यो महापुरुषलाई राक्षस भन्न मिल्दैन मलाई यो तर्क गलत लागेन तर मनमा भने स्वास बिज्यो रावणको पेटमा अमृत भएको रामलाई थाहै हुँदैन थियो पटकेपछि रामको बाण निकम्मा हुन्थ्यो यता तुरन्तै रावणका दसवटा टाउका जन्मिन्थे रावणकै भाइ विभीषणले दाजुलाई घात गरेर उनको पेटमा अमृत रहेको भेद रामलाई बताइदिएका थिए तत्कालको दृष्टिमा रामभन्दा रावण नै बुद्धिमान लाग्यो मेरो मस्तिष्कको भित्तामा त रामको नायकत्व थियो म युगौँदेखिको संस्कारको उल्टो जान सक्दिनँ तर त्यति बेला मैले रावणलाई नै महापुरुष ठाने गाईडले रावणको महत्त्व प्रमाणित गर्न अर्को तर्क दियो रामलाई शक्तिशाली बनाएको भारतले मात्र हो उसले आफूलाई बलियो साबित गर्न धर्मको गलत प्रचार गर्यो श्रीलङ्कालाई उपनिवेश बनाउन रावणलाई शत्रु र राक्षसको रूपमा दिइयो भारत शक्तिशाली छ सा। भारतले जितेको प्रमाणित गर्न पौराणिक कथा समेत भ्रमपूर्ण लेखिएको मलाई उसको यो तर्क पनि मनासिब लाग्यो नेपालमा समेत भारतले शक्ति प्रयोग गरिरहेको थियो दुई देशबीचको भाषा संस्कृति र परम्परा केही समानता थिए तैपनि भारतले नेपाल गरिब हुनुको फाइदा उठाइरहेको थियो तिलोराकोट लुम्बिनीमा जन्मेका गौतम बुद्धलाई भारतको गयामा जन्मेको तर्क दिँदै आएको थियो र छ उसले बिहारको बोधगयामा नयाँ लुम्बिनी बनाउने तयारी पनि गरिरहेको छ दस गजामा नेपालीहरूले भारतीयहरूबाट प्रातारणा प्रताडाना भोग्दै आएका छन् भारतद्वारा एक सय चौसठी बढी स्थानमा नेपाली सिमाना उिर्सिएका छन् सा। यो सारा गर्न सक्नेले रामलाई महानायक बनाउन सक्थ्यो होला हामीसँग गाइडले उल्टै प्रश्न गर्यो रावणलाई रामले मार्न सक्छ हामी विदेशी पर्यटकको मान गर्नुपर्नेमा उसले उल्टै हाम्रो झाको झार्यो रामको पुरुषार्थको तर्क दिँदा धन नै पिटाइ खाइएन म कई बार सोचे सोचे प्वाक्क बोले सन्जीवनी बुटी पाइने पहाड़ क्या पर्स गाइड ने तस्त कहाड़ नए अंत्य में हमी पर्यटक स्थान बाहर कई घुमेन मैं त्रेता युग में कथियों रायण को कथ खल लगो ती मोरो गाइड ने घुमा पर्व झूठो बोले पो कि भंका लम को पुरुषार्थ र हनुमान को वास्तविकता जानने मेरे धोक मन भी दबि कोलम्बो शहर के उत्तरपटि विशाल मूर्ति रहे बुद्ध देखकर गर्वित भें बुद्ध देखता रामायण को कथ कम भो मूर्तिक लुंबिनी में जन्मिक सिद्धा गौतम को थी बैंक जापान चीन लगायतका बौद्ध धर्मावलम्बीले बुद्धलाई फरक फरक प्रतिमा बनाएर बुझ्दा रहेछन् श्रीलङ्कामा पनि गौतम बुद्ध स्थानीय परम्पराअनुसार नै पूजिँदा रहेछन् त्यहाँ कट्टर धार्मिक आस्था थियो अर्कोतिर आर्थिक विकासको तीव्र गति सार्पक्षेत्रीय देशहरूको विकासको सूचीमा श्रीलंका भारतभन्दा अगाडि थियो हिन्दू धर्म र तामिल जातीय राज्य माग्दै श्रीलंकामा तामिलहरूले युद्ध शुरू गरेका थिए बीस वर्षसम्म सिमाली र तामिरबीच गुडीलाई युद्ध चर्क्यो युद्धमा हजारौं जनता मारिए तर भौतिक पूर्वाधार कमै नष्ट पारिएका थिए युद्ध नबेहोरेको भए आज श्रीलङ्का दक्षिण एसियाको धनी देश हुने रहेछ सिङ्गापुरका पूर्व राष्ट्रपति लिक्वान सत्तामा आउँदा देशलाई श्रीलङ्का बनाउने सन्देश दिन्थे अरे दुर्भाग्य श्रीलङ्कामा धार्मिक गृह युद्ध शुरू भयो कार्यक्रम श्रोति सम्भेग तप अजालो नाइन्टी नेटवर्क काठमांड्सैलाम एफएम रेडियो ताप्लेजुंग झापा को एफएम मेचिटोस रीर्ता एफएम धरान को विजयपुर एफएम रेडियो तेरहथुम भोजपुर को रेडियो चमलुंग एफएम सिन्धुली को रेडियो सहारा खोटांग कोसी एफएम रेडियो बर्दीवास सरलाही को रेडियो एकता और ढुकडुकी एफएम रौतहट को एफएम रामिछाप रेडियो तीनलाल खोटांग हलेसी एफएम दोलखाजिरी को रेडियो हिमाली नुआकोट एफएम मकवानपुर के हेत्रोडा एफएम र प्रतिध्वनी एफएम चितवन को रेडियो अर्पण रेडियो र रेडियो चितवन में सुनी रही फलेवास को रेडियो पर्वत रूकूम को रेडियो सीस्ने पाल्पा को श्रीनगर एफएम पोखरा रेडियो तरंग दमौली को रेडियो भानुभक्त तनहू को रेडियो ढोरबाराही रट एफएम बाग्लूंग रेडियो सार्थी एफएम रलकोट एफएम में भी श्रुति सम्वेक सुंदर रेडियो प्यूठान दांग को रेडियो मध्यपश्चिम बुटवल को एफएम और बुटवाल एफएम गुर्मी रेडियो रेसुंग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 इसलिए बुद्ध एकेडमिक पब्लिशर्स एण्ड डिस्ट्रीब्यूशर्स प्रीले बजार में धर्मरा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 श्रीलङ्काको जापनामा दीर्गति पाएका नेपाली योद्धाहरूको कथा गाउँघरमा अझै पनि सुनिन्छ सिङ्गापुर भने त्यही अवधिमा कछुवाको गतिमा हिँड्यो र बाजी जित्यो दुई दशकपछि मात्र श्रीलङ्कामा युद्धको अफसान भयो महिन्दा राजापाक्चे जनताबाट चुनिएर राष्ट्रपति बनेपछि उनले गुरिल्ला युद्धको अन्त्य गरिदिए श्रीलङ्काले आज विकासको लिक समातिसकेको छ शान्ति र विकासको मार्गचित्र स्पष्ट भइसकेको छ नेपालमा भने शान्तिको मार्ग, मार्ग प्रशस्त हुनै सकेको छैन युद्धको दङदङ्गीले छोडेकै छैन अपहरण फिरौती चन्दा आतंक र मारकाट ज्यूका त्यउँछ विकासको नाममा नेताका चरका भाषण भ्रष्टाचार कालाबजारी र अविकास मात्र फस्टाएको छ हामी दुई दिने बसाइ छुट्याएर छो मालदिप्स छोड्यौँ मालदिप्स विमानस्थलमा ओर्लेपछि ट्याक्सी खोज्न थालियो ट्याक्सी खोज्दा विमानस्थलको मान्छे गलल्ला हाँसे हामीलाई घुमाउन तयार भएको गाइडले समेत खिल्ली उडायो उनीहरू किन हाँसे हामी असभ्य भयौँ कि सङ्कोच मान्दै सम्हाल्यौँ तर चुरो अर्कै रहेछ गाइडले भन्यो ट्याक्सीमा कहाँ घुम्छौ एउटा टापो घुम्न हिँडाइ काफी हुन्छ ट्याक्सी आवश्यक पर्दैन दुई हजारभन्दा बढी टापुको देश अनौठो थियो यीमध्ये दुई सय दुईवटा टापुमा मात्र मान्छेको बस्ती रहेछ एउटा टापुबाट अर्कोमा जान हवाई ट्याक्सी र फेरि प्रयोग हुँदो रहेछ ट्याक्सीका आकार नेपालका हेलिकप्टर जस्तै थिए समुद्रका बीचबीचमा रमाइला टापु देखिन्थे पर पर तरिँदै गएको समुद्रको छाल कौतुकमै थियो पानीको सतहमा खसेका घामका किरण ऐनाझै टल्किन्थे टापुबाट छितिर आँखा फ्याँक्दा समुद्रमा तरिँदै कुनै युवतीले आँखामा ऐना पारेर जिस्काएजै लाग्थ्यो विशाल समुद्रको क्षित सुन्दरताको प्रतीक थियो हिन्द महासागरमा तैरिने घामका किरण र टापुबाट रमिता हेर्नुको मजा बेग्लै हुँदो रहेछ हामी टापुमा बसेर निकै बेर माछाले जम्पिङ गरेर हेरिरह्यौँ यसको स्वादै आनन्दमय थियो हामी समुद्रको मौनतामा हराइरह्यौँ अचम्म मालदिप्सको एउटा टापु नेपालको एउटा होटेल जत्रै थियो यही रमिता हेर्न त्यहाँ वार्षिक लाखौं पर्यटकको ओहिरो लाग्दो रहेछ समुद्रमा ओहरदोर गर्ने पानीजहाज मालदिप्स सिप लाइन यातायातका मुख्य सवारी थिए मालदिप्सको विकास पनि श्रीलङ्काको भन्दा कम थिएन <्यास्थ> कृषि माछा पालन र पर्यटन यहाँका प्रमुख व्यवसाय थिए यही व्यवसायको आधारमा मालदिव्सले विकासमा नयाँ उचाइ काम गरेको थियो जम्बा दुई सय अन्ठानब्बे वर्ग किलोमिटर क्षेत्रफलमा अटाएको मालदिप्स टकमक्क फुलेको फूलको बोट जस्तै लाग्थ्यो सार्क देशहरूको आर्थिक विकासमा मालदिप्स पहिलो रहेछ सन् दुई हजार अन्त्यसम्म मालदिप्सको प्रतिव्यक्ति आमदानी पच्चिस अमेरिकी डलर नागिसकेको थियो यहाँ म फेरि नेपालको अवस्था सम्झेर कुणिएँ नेपाल यो अवस्थामा कहिले पुग्ला मलाई प्रश्नको झिलले गोचिरह्यो मैले आजसम्म दर्जनभन्दा बढी विकसित देश घुमेछु विदेशी बैङ्कको तुलनामा हामी छेउ पनि पुगेका रहेका छौँ हाम्रो ब्याङ्किङ इतिहास एक शताब्दी नजिक पुगिसक्यो यो अवधिमा जे जति हुनुपर्थ्यो भएन यो नेपालका लागि तितो वास्तविकता हो नेपाल, नेपाल बैङ्कबाट सुरु भएको ब्याङ्किङ विकासक्रम सङ्ख्यामा त बढ्यो गुणस्तरमा बढ्न सकेन परिमाणमा वित्तीय बजार फराकिलो भन्दै गएको छ बैङ्क वित्तीय संस्थाका शाखाहरू गाउँ गाउँमा खोल्दैछन् मान्छेहरूले बाकस थैली र गाग्रीमा पैसा राख्ने चलनको अन्त्य हुँदै थियो र छ यद्यपि विदेशी बैङ्कहरूको तुलनामा हामी दशकौं पछि छौँ नेपाली ब्याङ्कहरू अन्तर्राष्ट्रिय ब्याङ्कहरूसँग दाज्न त मिल्दैन तर नेपाल नेपालभन्दा कम विकसित देशले पनि वित्तीय क्षेत्र प्रविधि र पूर्वाधारमा कैयौँ गुणा विकास गरिसके हामीले सम्भावना स्रोत र साधन चिन्न सकेनछौँ हामीमा यसको सदुपयोग गर्ने संस्कार पनि बसेको छैन काम गर्ने शैली र जोखिम उठाउने क्षमताको विकास भएको छैन कम जोखिम उठाउँदा थोरै आम्दानी हुन्छ र ग्राहकहरूमा भने जस्तो सेवा पुर्याउन सकिँदैन जोखिम उठाउन सक्यो भने संस्थाले गुणस्तरीय विकासलाई पनि थप उचाइमा पुर्याउन सक्छ जोखिमको भार उठाउन सक्नु नै व्यक्ति तथा संस्थाको दक्षता हो स्वदेशी वित्तीय संस्थाहरूमा भने जोखिम उठाउने हिम्मत अझैसम्म देखिएको छैन चीनका दुर्गम क्षेत्रमा समेत आधुनिक ब्याङ्किङ सेवाको पहुँच थियो घरका दैला दैलामा जस्तै एटिएम इन्टरनेट ब्याङ्किङ सुविधा थियो विकसित देशमा वित्तीय संस्थाका शाखा धेरै खोलिँदो रहेछ म देशमा हरेक ब्याङ्कका शाखा हजारभन्दा कम थिएनन् तिनले आफ्नै जिम्माको काम गर्द रहेछन् बिल संकलन गर्ने खाता खोल्ने रकम झिक्ने भुक्तानी दिने ऋण प्रवाह गर्ने शाखाहरू छुट्टा छुट्टै हुँदो रहेछन् यसले बैङ्किङ प्रणालीलाई छरित बनाउँदो रहेछ व्यवस्थापनको बोधसमेत घट्दो रहेछ नेपालमा भौगोलिक पृष्ठभूमि र जनगणत्वमा विविधता छ बैङ्कका शाखा धेरै हुनुलाई जानकारहरू जोखिम मान्छन् तर सुशासन र प्रणालीको सीमाभित्र बस्ने भने धेरै शाखा हुँदैमा संस्था बिग्रिँदैन समस्या न्यूनीकरणको हतियार सुशासन नै हो नेपालमा विषम भूबनोट भए पनि वित्तीय संस्थाका शाखाहरू दुई सयसम्म चाहिने वित्तीय संस्थाहरू गाउँ जानुको विकासको आधार हो यसले सड़क शिक्षा स्वास्थ्य पूर्वाधार र प्रविधिलाई गाउँ गाउँमा पुर्याउँछ गाउँका उत्पादन सहर झर्छन् नगद गाउँ फर्किन्छ यो सम्बन्धले छोटै समयमा देशले विकासको गति समात्न सक्छ छिमेकी जा, दे दे, देशका बैंकहरू समेत अत्याधुनिक भइसकेका छन् सेवा र सञ्चाल विस्तारमा उनीहरू कहीँ चुकेको देखिँदैन चीन भारत र भूटान राजनीति छोडेर विकासमा मरिमेटेका छन् सार्क राष्ट्रहरूमा बंगलादेश मालदिव्स पाकिस्तान र श्रीलङ्काले नेपाललाई उछिनिसके पछिल्लो सार्क राष्ट्र अफगानिस्तानले पनि विकासको ढोकाउ गरिसक्यो त्यहाँ अझै युद्ध जारी छ तर आर्थिक पूर्वाधारको विकास रोकिएको छैन नेपालमा भने संक्रमणकालको बाहना बनाइएको छ निर्माण तथा विकासका काम थाती छन् यहाँ टप्पटु गफ गर्नेहरू छिस्मिराजै जन्मेका छन् काम गर्ने वातावरण छैन न गर्नेलाई प्रोत्साहन छ एक कुचक्रको भूमरीमा वित्तीय क्षेत्र फनफनी घुमिरहेछ दिमाग मान्छेको ड्राइभर हो कहाँ जाने बनने, बनने, के बन्ने कस्तो बन्ने दिमागले नै निर्देशित गर्छ ज्ञानका रिचा भर्न सके दिमागले सत्मार्गको उज्यालो देखाउँछ चा। कुविचार र सङ्कीर्णता बढ्यो भने राम्रो प्रतिफल कहिल्यै प्राप्त हुँदैन मान्छेको दिमाग खाली बाँडो त्यसमा ढल भर्ने कि छराको कञ्चन पानी अधिकार उसैको हो मान्छे कञ्चन पानीलाई ढलको संज्ञा दिन्छ र आफैलाई दुर्बल बनाउँछ क्षमतावान हुँदाहुँदै आफूलाई बिग्रेको देख्छ र आफूमा सम्भावना सकिएको पाउँछ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 विकासका लागि साधन र स्रोतको भण्डार देशमै छ कमै नेपालीमा मात्र यसको सदुपयोग गर्ने क्षमता छ हामीमा लाटोले केला हेरेझै क्वारती विदेशीको मुख हेर्ने बानी परिसक्यो निराशावादीले संसारलाई जेल सम्झिन्छ र आफूलाई कैदी हामी स्रोत र साधनले घेरिएका कैदी भएका छौं कस्तुरीले आफ्नै सुगन्ध खोज्दै हिँडेझै हाम्रो क्षमता पनि अरूले भनिदिनुपर्ने भएको छ नेपालमा छ हजार भन्दा बढी नदीनाला रहेको अनुमान छ यो नै जलविद्युत विकासको बलियो आधार हो यसैमा पर्यटन र कृषि विकासको अथाह सम्भावना छ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 विश्वमा यस्ता कैयौं व्यक्ति छन् जसको एकल प्रयासले देश विकासको उचाइमा पुगेको इतिहास छ थाइल्याण्डमा राजतन्त्रात्मक शासन पद्धति भए पनि विकासले छलाङ मार्यो भुटानले आज नेपाललाई पछारिसक्यो भारतको आर्थिक वृद्धि नेपालको भन्दा दोब्बर भइसक्यो हामी अझै हेरेको हेरै छौँ आफू बन्न नसकेकोमा अरूलाई धारे हात लगाइरहेछौँ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 नेपालको भूबनोट र प्राकृतिक संयोजन विश्वमै उत्कृष्ट नमूना मानिएको छ यो भूगोललाई हामीले सदुपयोग गर्न जानेनौँ देशको नागरिक हुँदैमा सबै काम मनपरी गर्ने छोट हुँदैन अव्यवस्थित शहरी बसोबास पनि विकासको बाधक बन्दै गएको छ सरकारले भूमि बाँडफाँडको नीति ल्याएर जग्गाको वर्गीकरण गरी त्यही अनुसार बसोबासको नीति तय गर्नु जरूरी भएको छ देशमा घनीभूत हुँदै गएको निराशै राशा आशाको चम्किलो ज्योति हुन सक्छ यसैमा देशको चामत्कारिक विकास सम्भव छ देश अविकसित हुनु नै सम्भावना हो बेरोजगार युवा जनशक्ति श्रमशक्ति हुन् विद्युतको अभाव अर्को सम्भावना हो करोड़ौं जनता बजार हुन् एकैछिन अन्य कुरा बिर्सेर छोचौं विश्वका सम्पन्न मुलुक र कमजोर नेपालमा बराबर बाँडिएको एउटै चिज हो समय हरेक व्यक्ति संस्था र राजनीतिक पार्टीले समयअनुसार काम गर्ने हो भने परिवर्तनका लागि दशक कुर्नु पर्दैन वर्ष नै पर्याप्त हुन्छ एक घण्टा बढी मेहनत गर्दा विश्वका करोडौं मान्छेभन्दा अघि जान सकिन्छ समय नै हाम्रो पुँजी हो यही पुँजी सम्भावनाका क्षेत्रमा खन्याउन सके विदेशीको मुख ताकेर गुलाम बन्नु पर्दैन यति हो हामीमा सबै खत्तम भयो सकियो भन्ने दिमागी रोग उन्मूलन गर्न भने जरुरी छुति सम्वेकमा अहिले हामीले सुनेको वाचन कमल गेवालीको आत्मकथा पुस्तक कर्मको वाचन हो यसै वाचिमसँगै अब आजलाई कार्यक्रम श्रुति सम्भेकबाट विदा लिने बेला भएको छ विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्भेक उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर 6469 चार छ तपाई काठमाडौँ यदि आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो एसएचआरयुटीआई श्रुति अर्को साता कर्मको अन्तिम श्रृङ्खला लिएर आउनेछौं त्यसअघि मंगलबारको श्रृङ्खलामा कर्णाली ब्लूजको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरोला र म अच्युत घिमिरे विदा चाहन्छौ शुभरात्रि